नमस्कार कारक्रम नारी सरकार में तैंक स्वागत है प्राब्दिक मित्र सूर्य संगे तथा मोझना अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच मेगासँगै इन्टरनेट लाइनमा पनि तपाईँ हामीलाई डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रम राज सरकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सातिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौँ कार्यक्रम नारी सरोकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू प्रस्तुत गर्ने गर्दछौं पछिल्लो समयमा घटिरहेका महिला हिंसा सम्बन्धी घटनाहरू विभिन्न क्षेत्रमा महिलाहरूले भोग्नु परेको समस्याहरू महिलामाथि हेरिने दृष्टिकोण यति मात्र नभई कार्यक्रममा हामी एक सफल नारी साहसी नारी र नारीहरूले गरेका साहसी कार्यको बारेमा पनि जानकारी दिने गर्दछौ साथसाथै हामी विभिन्न संस्थामा आबद्ध महिला दिदीबहिनीहरूसँग पनि कुराकानी गर्दछौ आज भोलि हाम्रो आम महिलाहरुको सक्रियतामा माने विभिन्न सी तथा आयमूलक गतिविधिहरू सञ्चालन भइरहेका छन् साँच्चै नै यस्ता संघ संस्थाहरूको संख्यामा आज हामीसँग हुनुहुन्छ उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्था अध्यक्ष भरती चौधरी र आज हामी कार्यक्रम नारी सरकारमा उहाँसँग कुराकानी गर्नेछौ भरतीजी यहाँलाई स्वागत छ कार्यक्रम नारी सरकारमा धन्यवाद हजुर अब भने हामी कुराकानीलाई नै अगाडि बढाउँ र यस संस्थाको स्थापना चाहिँ कहिले भएको हो दुई हजार अन्ठाउन्न साल फागुन छ गते र उजुल महिला विकास ऋण तथा बचत सहकारी संस्थाको उद्देश्य चाहिँ के हो महिलालाई एक आपसमा सङ्गठित गराउनलाई हजुर र संस्थाले चाहिँ के कस्ता कार्यक्रमहरू गर्छन् पहिला त यो सङ्गठित गराउन नै गाह्रो थियो सङ्गठित गराइसकेपछि हाम्रो अब विभिन्न क किसिमको कार्यक्रम गराइराखेका चां। छौँ अहिले चाहिँ यो स्वास्थ्य सम्बन्धी जाँच पनि गराइराखेका छौँ अनि त्यसपछि सिलाइ बुनाइ पनि के अरे कडाइ पनि तालिम दियौँ अनि त्यसपछि यो कुसनको तालिम पनि दियौँ हजुर जस्तो यो तालिमहरू चाहिँ कस्ता के कस्ता महिलाहरूलाई चाहिँ विशेष लक्षित गरेर दिनुभयो यो अब जस्तै अब कुसन बनाउने तालिम त हामी जो जो यो बजार व्यवस्थापन गर्न सक्छ त्यस्ता त्यस्ता मान्छेलाई दियौँ अनि जो जसले यो के अरे चुरापोते बुनेर बेच्न सक्छ त्यस्तालाई दियौँ जस्तो अहिले तपाईँ अध्यक्ष पदमा हुनुहुन्छ यो सङ्घ संस्थामा चाहिँ के कस्ता चुनौतीहरू आइपर्छन् चुनौतीहरू अब कोही ठिक छ भन्छ कोही भन्छ भाइ यो अध्यक्ष जानेकै छैन भन्छ विभिन्न थरीको त्यो चुनौतीहरू विभिन्न खाले चुनौतीहरू आउँछ र आर्थिक कारोबार चाहिँ कसरी गर्नुहुन्छ चा। आर्थिक कारोबार अब मासिकमा हामी बचत गर्छौँ हजुर अनि ऋण चाहिँ पाँच गतेसम्म लगानी गर्दैनौँ हामी पाँच गतेदेखि उता हामी लगानी गर्छौँ हजुर अनि लिन पनि अब सकेसम्म पाँच गते भित्र एक गतेदेखि पाँच गतेसम्म नल्याउनु भन्छ त्यसपछि अनि ऋणको कारोबार सधैँ रहिरहन्छ निरन्तर र यो संस्थामा चाहिँ सुरुमा जस्तो हुन्छ भने यो संस्थालाई स्थापना गर्दाखेरि चाहिँ के कस्तो चुनौतीहरू आइपऱ्यो यो स्थापना गर्दा पहिला त हामी यो के अरे एकैचोटि चाहिँ संस्था दर्ता गरेको होइन पहिला हामी समिति बनायौँ हजुर समिति डेढ वर्ष चलायौँ त्यसपछि संस्था दर्ता गऱ्यौँ संस्था दर्ता गर्दाखेरि हामी धेरै कठिनाइहरू भोगेको छौँ जस्तो अघि भन्नुभयो यो संस्थाहरूले चाहिँ विभिन्न कडाइ सम्बन्धी कार्यक्रमहरू कुसन बुन्ने कार्यक्रमहरू महिलाको लागि चाहिँ तपाईँहरूले ल्याउनु र यो कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ कुनै सङ्घ सहयोग गर्यो या गरेन कुनै संस्थाले पनि सहयोग गरेको होइन हामी आफै त्यो केरे अब जो जो बुन्न आउँछ तिनीहरूले अब कति दिन सक्छ जस्तो अहिले संरचना जनशक्ति कति हुनुहुन्छ चार सय बयासीजना सबैजना महिला मात्र हुनुहुन्छ सबै महिला मात्र र यसको कार्यक्षेत्र संरचना चाहिँ कति हो एक एकदेखि आठसम्म जस्तो हुन्छ नि महिला मात्रै हुनुहुन्छ यो आर्थिक सङ्कलनमा कुनै बेला अलिकति किचलो हुने त्यस्तो केही हुन्छ कि किचलो त हाम्रो यो बचतमा कहिले पनि हुँदैन कसरी मिलाउनुहुन्छ यो अब बचतमा हामी अब समूह समूहद्वारा आउने हो व्यक्तिले तिर्ने होइन जस्तै जसको कुनै समूहमा त आठजना छौँ कुनै समूहमा छजना कुनै समूहमा पाँचजना त्यहाँ अब सबैजना एकमुष्ट गरेर बोलो हामी यहाँ बचत तिर्न आउँछौँ जस्तो अध्यक्ष पदमा हुनुहुन्छ यो संस्थाको लागि चाहिँ अझै के गर्ने इच्छा छ अब यो संस्थालाई अब कसरी अगाडि लैजाने के कसरी गर्नुपर्छ भनेर हामी यताउता सल्लाह सुझाव पनि हुन्छ महिला विकासले पनि दिनुहुन्छ महिला विकास कार्यालयले पनि सल्लाह सुझाव दिनुहुन्छ आफ्नो व्यक्तिगत सोच पनि हुन्छन् यो संस्थालाई चाहिँ अझै म यस्तो गर्न पाएँ हुन्थ्यो भने के लाग्छ तपाईँलाई अब मनमा लाग्छ अब यो संस्थालाई के कसरी अब सबैको यो के अरे मन जित्न सकिन्छ अझै राम्रो बनाउन सक्छु भनेर मनमा त लाग्छ तर अहिलेसम्म गरिराखेकै छौँ निरन्तर चलिराखेकै छौँ र यो संस्थामा यो संस्थाको भावी योजना केही छ भावी योजना अब ब्याङ्क बनाउने हो के अरे र दुई वर्षसम्म चाहिँ तपाईँ अध्यक्षको पदमा रहेर अहिले कार्यभार सम्हाल्दै आउनु भएको छ समाजमा महिलाको अवस्था चाहिँ तपाईँलाई कस्तो लाग्छ कस्तो देख्नुहुन्छ महिलाको अवस्था महिलाको अवस्था साह्रै नाजुक छ जस्तो पछिल्लो समयमा यो हत्या हिंसा बलात्कार जस्ता घटनाहरू आफ्नै श्रीमानले श्रीमतीलाई चाहिँ मारेको जलाएको यस्ता घटनाहरू सुन्नमा आएका छन् नि यसलाई चाहिँ तपाईँ कसरी लिनुहुन्छ किन यस्तो घटनाहरू घट्छन् होला मानसाको चेतनाको कमीले जस्तो हुन्छ नि घरमै बसिरहने दिदीबहिनीहरूलाई कुनै पनि सङ्घ संस्था आबद्ध नहुनु भएको दिदीबहिनीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ उनीहरू पनि अब यो के अरे यहाँ विभिन्न सङ्घ संस्थामा आएर बुझोस् उनीहरू पनि बचत गर्नलाई बानी बसास् भनेर मेरो चाहना छ चा। जस्तो यो उज्जवल महिला विकास ऋण तथा बचत सहकारी संस्थाले चाहिँ के कस्तो प्रभाव पारेको छ समाजमा अब अहिलेसम्म त राम्रै प्रभाव पारिराखेको छ यो के अरे अब कोही कोही महिला कस्तो आउँछ भने ऋण दियो भने मात्रै हामी समूहमा बस्छौँ नत्र हामी बस्दैनौँ भन्दै आउँछन् मान्छेहरू हाम्रो चाहना के छ चा भने अब छ महिना उनीहरू बचत गरोस् होइन बचत गरिसकेपछि अब के स्टेप बाई स्टेप स्टेप बाई स्टेप चाहिँ त्यो ऋण दिने चाहिँ चलन छ चा हाम्रो पहिला सुरुमा पाँच हजार दिन्थ्यौँ त्यो ऋण तिरिसकेपछि अनि बोलो दस हजार अनि पन्ध्र हजार त्यस्तै बढ्दा बढ्दा के अरे तिस हजारसम्म हामी दिन्थ्यौँ ऋण उज्जवल महिला विकास ऋण तथा बदल सहकारी संस्था अब अध्यक्षको पदमा हुनुहुन्छ अहिले तपाईँ जस्तो कतिको गाह्रो हुँदो रहेछ यो अध्यक्ष पदमा बसेर चाहिँ यो काम सम्हाल्नको लागि चाहिँ धेरै गाह्रो हुनेरहेछ के कस्तो चुनौतीहरू देख्नु छ अब यो ऋण पुगेन भने त्यो पनि अब अध्यक्ष टाउकोमा आउँछ अध्यक्षले कसरी चलाएछ यो पुगे कोई -कोई -कोई के अरे ऋण पुगेको छैन यसरी गर्दा हुन्थ्यो भन्छ कोही कोही के भन्छ कोही के भन्छ नबुझ्नेले गाली पनि गर्छ जस्तो तपाईँलाई चाहिँ भनिन्छ नि महिलाहरूलाई चाहिँ अब एउटा कुनै पनि सङ्घ संस्थामा भनौँ अथवा आफ्नो काम सम्हालेर आफ्नो घर व्यवहार हेर्न चाहिँ गाह्रो हुन्छ भनिन्छ नि तपाईँले चाहिँ कसरी मिलाइरहनु भएको छ अब मिलाउन त गाह्रो सबैले त्यही गाह्रो हो म बिहान चाँडै उठ्छु आफ्नो घरको धन्न भ्याएर संस्था पनि भ्याइराखेकै छु अहिलेसम्म घर परिवारले चाहिँ कतिको सपोर्ट गर्नुहुन्छ तपाईँलाई मेरो घर परिवार त एकदमै सपोर्ट गर्छ होइन छर छिमेकीले चा। उल्टै मेरो घरमा बाधा पुऱ्याउनु खोज्छ तर मेरो घरको परिवारले अहिलेसम्म मलाई साथ दिइराखेकै छ उनी जस्तो भनिन्छ नि कुनै पनि सङ्घ संस्थामा आबद्ध भएपछि चेतना बढ्छ यो पछिल्लो समयमा भइरहेको यो हत्या हिंसा जस्ता घटनाहरूमा पनि सायद कमी आउला र आर्थिक स्तरमा पनि महिलाहरू चाहिँ सक्षम हुन्छ भनिन्छ नि तपाईँ चाहिँ के भन्नुहुन्छ हुन त हो यो के अरे अब महिलाहरू सक्षम हुन्छ नै किनभने कि अब बचत गरेपछि त त्यो महिलाको हातमा पऱ्यो नि त हजुर पुरुषसँग हात थाप्न परेन अब एउटा त्यही अब कोही कोहीले त सल्लाह गर्छ कोही कोही सल्लाह नगरे पनि आफ्नो यो के अरे संस्थाबाट ऋण झिकेर आफ्नो कारोबार पनि सम्हालिराखेछ जस्तो यति बेला चाहिँ रेडियोहरू उन्नाइस सय चार थप्लो पाँच मेगा सुनेर बस्नुहुने सम्पूर्ण दिदीबहिनीलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ म उहाँहरूलाई अब यही विभिन्न संस्थामा बुझेर उहाँहरू पनि अब बचत गर्नलाई बानी बसो भनेर मेरो चाहना हुन्छ भरतीजी हाम्रो कार्यक्रममा आइदिनु भयो कुराकानी गरिदिनु भयो कार्यक्रम सरकारमा आज हामीले कुराकानी गर्यौं उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्था र अध्यक्ष भरती चौधरीसँग जो अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ हामीलाई सुनेर साथ दिनुभयो धेरै धेरै धन्यवाद तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ कृपया सल्लाह सुझाव र प्रतिक्रिया दिन भनी नभुलो होला जसको लागि हाम्रो ठेगाना हो कार्यक्रम नारी सरकार रेडियो अर्पण एक सय एक बकुल हर्षितवन सम्पर्कको लागि फोन शून्य छपन्न पाँच त्रिसठी हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई फेरि पनि हार्दिक धन्यवाद दिदी प्राविधिक कक्षमा रहेर सहयोग गर्ने मित्र सूर्यलाई पनि हार्दिक धन्यवाद दिदी आजको लागि कार्यक्रम नारी सरोकारबाट म सम्झना पनि बिदा हुन्छु नमस्कार